नमस्कार आदि श्रोताओं पक्ष सब वार्ता करने निर्णय सरकारी वार्ता टोली का संयोजक माधव प्रसाद घिमिर चिठी लेखे सब आग्रह तर पनि नेपाल कम्युनिस्ट पार्टी माओवादी र सरकारको बिचमा भने वार्ता नहुने भएको छ माओवादीले राष्ट्रपतिसँग सिधै वार्ता गर्ने भएको छ त्यसको लागि मोहन वैदेले वार्ता गर्ने निष्कर्षमा आफूलाई पुर्याउनु भएको छ र राष्ट्रपति र रा। मोहन वैदेको बिचमा अनौपचारिक वार्ता सुरु भएको छ भने सर्वोच्च अदालतले पनि हिजो एउटा निर्वाचनको लागि बाटो खोलिदिएको छ संविधान सभाको निर्वाचन अब संपन्न करना को लागी खास करी जो कि थियो रो थोसला सर्वोच्च ने भिद क्षेत्र पुनर्संरचना करें मी चुनाव कर सर्वोच्च ने बोले कंग्रेस को सभापति सुशील कोईराला उच्च स्तरीय राजनीति समिति को, को, को समयजक बनुक चा। चार दिन अगि रिपोर्टर्स क्लब के कार्यक्रम में भन्नम थी मो मोहन बैद्य उपेन्द्र यादव लसरी भेपी हाथ जोड़े भेपी चुनाव में सहभागीर वहाँ भाव वार्ता कहीं कसरी वहाँ मोन वैदे उपेन्द्र यादव का चुनाव में लियान कोहल करे में आज को बाणी बहस में हमी कुरास महत्वपूर्ण निर्णय नेपाल ने कमलिस्ट पार्टी एमाले गरेको छ एमाले काङ्ग्रेससँग मित्रवत प्रतिस्पर्धासँगै सकार्य गर्ने पनि उद्घोष गरेको छ त्यसैले आजको बाणी बसमा म ऋषि धमालाई एउटा विशेष वार्ता लिएर उपस्थित भएको छु यतिखेर एकीकृत एक कम्युनिस्ट एक एक एक एक एक एक एक पार्टी माओवादीको अध्यक्ष प्रचण्ड चिन भ्रमण हुनुहुन्छ यो चिन भ्रमण किनार केका लागि अथवा चिन भ्रमण उहाँले को को कसरी भेट्दै हुनुहुन्छ भन्ने बारेमा हामी एकीकृत कम्युनिस्ट पार्टी माओवादीका विदेश विभाग प्रमुख राम कार्कीसँग छौँ राम कार्की ज्यू कार्यक्रम स्वागत गर्न चाहन्छु धन्यवाद राष्ट्रपति र प्रधान पहिलेदेखि नै एउटा सद्भाव भ्रमण गर्ने भारत र चिनको किनभने यिनीहरू हाम्रा घनिष्ठ छिमेकीहरू हुन् र नेपालको जुन अहिले स्थिति छ त्यो स्थितिमा यस्ता छिमेकीहरूको सद्भाव प्राप्त गर्नुपर्छ भन्ने लागेको थियो त्यसमा अब चिनबाट निम्तो प्राप्त भयो र सम्भवतः चाँडै नै भारतबाट पनि त्यस्तो निम्तो प्राप्त हुने उहाँले मसँगको एउटा अन्तर्वार्तामा के भन्नुभएको थियो भने प्रचण्डजीले अब यसपटक चाहिँ म पहिला भारत जान्छु त्यसपछि मात्रै चिन जान्छु भनेर भन्नुभएको थियो किन उहाँ भारतमा गइकन चिन जानुभयो <laughs> भारतमा त्यो विभिन्न टेक्निकल कारणले गर्दाखेरि मिलेन तिनभन्दा पहिले अब अब चिनबाट उहाँ जानुहुन्छ हो आफ्नो तर त्यस्तो खास हामीले के बुझेका छैनौँ चीन चीनस प्रचंड के पटक को भ्रमण चीन चीनसंग मुख्य रूप में अब चीन एट उदयमान शक्ति हो अ संसार को ऊ संसार आपनीतिक भूमि का खोजी रह यो स्थिति में स्वाभाविक रूप में घनिष्ठ छिमेक भारत चीन जस्ता देशी प्रकल रूप में होने कि सहयोगद यहाँ को परिवेश खास गरी मध्य एसिया दक्षिण एसियाको र अहिले हामीले पहिलेदेखि नै भन्दै आएको कुरा के हो भने नेपालकोलाई सहयोग गर्नका निम्ति भारत र चिन संयुक्त रूपमा अगाडि आइदियो भने त्यसको स्वभाव सम्भावना छ र भारत र चिन संयुक्त रूपमा नेपालमा अगाडि आउने आर्थिक रूपमा सामाजिक रूपमा राजनीतिक रूपमा समान दृष्टिकोण बनाउन सकिन्छ र मुख्य रूपमा आर्थिक क्षेत्रमा उनीहरू आउन सक्छन् किनभने उनीहरू आफै अरबौं डलरको व्यापारमा इन्गेज छन् अब हिजोको स्थिति छैन चिन त भारतको र अर्को कुरो बडा मोटो रूपमा भए पनि धमिलो रूपमा भए पनि एउटा धारणा चाहिँ बडा बलवान हुँदै गइरहेको छ कि खास गरेर भारत <coughs> चिन ब्राजिल रुस जस्ता देशहरूले मात्रै अब चाहिँ पश्चिमीहरूको प्रभावलाई चिनको चासो छ तपाईँको पार्टीको अध्यक्षसँग खास गरी छ नि अहिलेको स्थितिमा युरोपियन युनियनले छ नि नेपालमा जसरी सञ्जाल फिजाएको छ नि त्यसमा उनीहरूको धेरै गुनासो पनि छ नि होइन अब सङ्क्रमणकाल भएको हुनाले र हामीले आफ्नो राजनीतिक उपक्रम बनाएर रा, नेपाललाई अगाडि बढाउन आफै सक्षम नभएको हुनाले के भएको छ कसो भएको छ भनेर चा। पार्टी हाम्रो पार्टीको उनीहरूलाई दुखाउने घाउ तिब्बत बनेको छ तिब्बतसँग नेपालको लामो सिमाना जोडिएको छ त त्यो स्थितिमा नेपालमा स्थिरता होस् भन्ने उनीहरू चाहन्छन् र नेपालमा स्थिरताको निम्ति कुन शक्ति माथि भर पर्न सकिन्छ चिन विरोधी नेपालबाट नहोस् रूपमा चाहन्छन् के हो यसलाई कसरी आश्वस्त पार्न सक्नुहुन्छ तपाईँहरू होइन नेपाल यो चाहन्छ कि हाम्रा छिमेकीहरू विरुद्ध यहाँ कुनै गतिविधि नहोस् त्यसको निम्ति भइरहेको छ नि चिनले त गुनासो गरेको छ त्यही हो यसको निम्ति कुरा के हो भने यहाँ संविधान सभाको निर्वाचन भयो संविधान लेखन भयो भने स्वाभाविक रूपमा नेपालमा स्थिरता आउँछ त्यो स्थितिमा चाहिँ हाम्रा छिमेकीहरूको विरुद्धको गतिविधि कहीँ कतै हुने सम्भावना पनि रोकिन्छ त्यसपछि भनेपछि चिनमा जुन किसिमको छ नि तपाईँको पार्टीको अध्यक्ष अहिले हुनुहुन्छ होइन उहाँले चिनिया राष्ट्रपतिलाई पनि भेट्दै हुनुहुन्छ होइन यो अवस्थामा नेपाल र चिनको सम्बन्ध अब कसरी अगाडि बढ्छ स्वाभाविक रूपमा अब हामीले आशा गरौँ कि उनीहरूले यहाँ नेपालमा खास गरेर सबैलाई थाहा पाएको कुरा हो कि हाम्रा सबै महत्त्वपूर्ण नदीहरू चाहिँ चिनबाट निस्कन्छन् नेपाल हुँदै भारततिर बहेर जान्छन् त यो स्थितिमा एउटा मेजर कुनै ठाउँमा भारत र चिनले संयुक्त रूपमा लगानी गरिदिए नेपालसँग मिलेर भने त्यो स्थितिमा नेपाल भारत चिन सम्बन्धको पनि एउटा नयाँ अध्याय सुरु हुन्छ दोस्रो कुरो नेपालले आफूलाई सुरक्षित पनि महसुस गर्छ नेपालको विकासले पनि तीव्रता पाउँछ तर त्यो प्रयास हाम्रो तर्फबाट हुनेछ एउटा कुरा जस्तो हिजो अस्ति पनि त्यहाँका भेटघाटहरूमा यो कुरा हाम्रो अध्यक्षले राख्नु भएको छ ठोस रूपमा यही नदी यही भन्ने भन्दाखेरि पनि भारत र चिनले संयुक्त रूपमा लगानी गर्नु भन्ने कुराहरू उहाँले चा, चाहनुभयो तर मोहन वैद्य किरणसँग पनि त चिनको राम्रो सम्बन्ध छ नि प्रचण्डले त्यो सम्बन्ध तोड्नको लागि आफूलाई कसरी त्यहाँ प्रस्तुत गर्नुहुन्छ होइन हामी कसैको सम्बन्ध तोड्न चाहँदैनौँ नेपालका राजनीतिक पार्टीहरूले हाम्रा उनीहरूको सम्बन्ध छ भने त्यो सम्बन्ध तोडियोस् बिग्रियोस् भन्ने हामी चाहँदैनौँ किनभने हाम्रो सुझाव कहिले पनि दिइँदैन डिप्लोमेसीमा त्यस्तो चिज हुँदैन एउटा अर्को देशमा गएर चाहिँ हाम्रै देशका अर्का नेताहरूको विरुद्ध पोल लगाउने चुपनी लाउने कम्प्लेन गर्ने कुरा भनेको खराब कुरा हो तर पनि नेपाली राजनीतिमा त यस्तो भइरहेको छ निको छ त्यसैले त्यसलाई त रोक्नुपर्छ तपाईँ रोक्न सक्नुहुन्छ राम कार्की होइन हामीले आफूले गर्नु हुँदैन पोजिटिभ थिङ्किङ गर्दैन एकदम धन्यवाद राम कार्कीजी हामीलाई समय दिनुभयो यहाँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु उहाँ हुन्थ्यो एकीकृत माओवादी पार्टीका नेता राम कार्की आदरणीय श्रोताहरू दलर को बीच में सहमति भार संधान सभा को निर्वाचन करा को जस वातावरण बन पर्थ्य अजन वातावरण बन सकते निर्वाचन को लगी जिसरी माहौल सीर्जना होने अज हो सकते छेन तरवाचन को वातावरण बनाने को लगी अ वार्ता को पल सरकार ने सुरूक वार्ता को आह्वान कर पार्टी माओवादी वार्ता में बस्ता कि बस्ते हैं हमारे बीच में हो पार्टी का प्रवक्ता पंफा भूषाल पंफाजी तब वार कस्त निकास निस्किने परिस्थिति बन्यो भने बस्छौँ यो सरकार त बिचरा आफै कठक हैसियतमा छ यसले के निकास दिन सक्छ र वार्ताको औचित्य हुन्छ सरकारले आह्वान गरिसक्यो पत्र लेखिसक्यो पम्पाजी लेख्न बिचराहरू ले तर फेरि उहाँहरू निकास दिने उहाँहरू आफै कठपुतारीको रूपमा हुनुहुन्छ किनकि उहाँहरू अहिले संविधानका विषाधारा जुन ढङ्गले छेदविच्छेद गरेर आन्तरिक संविधान दुई हजार त्रिसठीको अस्तित्व नै समाप्त पार्ने काम भइराखेको छ त्यसको चाहिँ उहाँहरूले उ गर्न सक्नुहुन्न त्यसो भनेको राष्ट्रपतिले मात्रै सक्नुहुन्छ जसले राख्छ त्यसै सम्पर्कमा वार्ता भएको छैन हामीले बोलाएर हामीले निकास निकाल्ने भएको भए वार्ता दुई पछि हुन्छ त्यसमा पनि निकास निकाल्ने एउटा हैसियत भएको निकाय हुन पर्यो अब वार्ता त हुन सक्छ कि नसक्ने जस्तो सुकै परिस्थितिमा नि अन्त निकास त वार्ता सहमति सम्झौता नाइ, एउटा खलना भूमिका पुग्नु हो खेलका कुरा उठाएर सर्वोच्च अदालतबाट संविधान सभा विघटन गराउनेमा एउटा महत्त्वपूर्ण भूमिका खेलेर अहिले संविधानका बिसवटा धारा छेद विच्छेद पारेर न संवैधानिक तरिकाले न कानुनी तरिकाले न राजनीतिक सहमतिको कारणले हुँदाखेरि चाहिँ बरु आफूलाई संविधानको व्याख्याता भनेर अझ न्यायका मूर्ति भनेर आफूलाई प्रस्तुत गर्नेले जुन ढङ्गले चाहिँ चाहिँ कदम बाट अझ आफैलाई न्यायपालिकाको प्रमुख मात्रै होइन कार्यपालिका र व्यवस्थापिका समेत पुऱ्याएर एक ढङ्गले सर्वसत्तावादी निरङ्कुश एउटा शासकका रूपमा आफूलाई पदस्थापन गर्ने जुन दुस्वास गर्नुभएको छ कसरी सर्वसत्तावाद हुन्छ कसरी निरङ्कुशी होइन केही हाम्रो कुनै व्यक्तिगत रिस हुने कुरो भएन होइन सर्वोच्च अदालतमा बसेर बडो निष्पक्ष ढङ्गले न्यायिक काम गर्नुपर्ने वर्षौँदेखिका थुप्रिएका मुद्दाहरू छन् त्यसको फैसला गरेर जनतालाई समयमा न्याय दिने काम छोडेर अहिले संविधानलाई नै छेदविछेद पारेर अनि आफै कार्यपालिका व्यवस्थापिका न्यायपालिकाको अधिकार प्रयोग गर्ने गरेर देशलाई प्रतिगमनतिर लैजाने माफी क्षेत्र निर्धारण आयोग गठन गर्ने आदेश दिइसक्यो होइन त्यसपछि मात्रै संविधान सभाको चुनाव गर्न सकिने भनेर भनिसक्यो सर्वोच्च अदालतले होइन आशा गर्ने एउटा न्यायपालिका थियो त्यो पनि छेदविच्छेद भएको छेद छ न्यायपालिकाबाट निष्पक्ष न्याय हुन्छ भनेर कमसेकम खिलराज अहिलेको भूमिकामा हुँदासम्म सोध्नुभयो भने त्यो चाहिँ सर्वथा गलत हुन्छ किनकि एका मैले सबै व्यक्ति खिलराजी जस्तै हुनुहुन्छ त मैले भन्दिनँ सर्वोच्चमा राम्रा व्यक्ति पनि हुनुहुन्छ तर अहिले अब खेल राजले जुन ढङ्गको प्रतिगमनकारी गैर संवैधानिक गैर राजनीतिक भूमिकाबाट एउटा सर्वसत्तावादी र निरङ्कुशवादी भूमिकामा हुनुहुन्छ र त्यही अब त्यो स्थितिमा चाहिँ अब सर्वोच्च चा अदालतले चाहिँ कुनै न्यायिक काम दिन सक्छ अब त्यसले निष्पक्ष न्याय दिन सक्छ भनेर कमसेकम अपेक्षा कम कम गर्न सकिन्न नेपाली कङ्ग्रेसको नेता छ नि रामशरण महतले रिपोर्ट स्कलको कार्यक्रममा भन्नुभएको थियो क्या अब सरकारमा तपाईँहरूलाई पनि मन्त्री बनाउने हामीले त्यो खोजेको होइनौ मुख्य गरेर हामीले एक कतिको कदम सचियोस् कुनै प पूर्व प्रशासक पेन्सन वालाहरूको होइन राजनीतिक दलहरूबाटै राष्ट्रिय सरकार बनोस् भन्ने कुरो हामीले बडो स्पष्टसित सौहार्दपूर्ण वातावरणमा आन्दोलनबाट सडकबाट वार्ताबाट टेबुलबाट सबैतिर हामीले कुरा राखेका छौँ रामसरण जिल्ला पनि त्यो कुरा थाहा था। छ र विचार रामशरण कोइराला तर नै कुनै निर्णय गर्ने हैसियतमा हुनु न एउटा विदेशीको ग्रान्ड डिजाइनमा जसरी चाल्छ गोटी त्यसरी गरेर उहाँको त्यसहरूको त्यो डिजाइन यो भनाइ देख्दाखेरि नेपाली जनतालाई पनि थाहा छ किनभने संविधानका बिसवटा धारा मिचेर सभाको कुरा नेपाली माओवादीको प्रवक्ता पम्पा भूषा आदानीय स्वतारू नेपाल कम्युनिस्ट पार्टी के मालेको पोलिटिकल बैठकले फेरि पनि संविधान सभाको चुनावमा विशेष एउटा पहल गर्ने निर्णय गरेको छ र संविधान सभाको निर्वाचन जसरी पनि सम्पन्न गराउनुपर्छ भनेर एमाले भनेको छ र काङ्ग्रेससँग मित्रवत प्रतिस्पर्धासँगै सहकार्य एकता गर्ने चुनावी रणनीति पनि एमाले तय गरेको छ एमाले किन यो नीति तय गर्यो हाम्रो बिचमा एमालेका पोलिटिक ब्युरो सदस्य केशव बडाली के कार्यक्रम स्वागत गर्न चाहन्छु शुभकामना तपाईँको पार्टी पाँग छ नि बेला बेलामा एउटा निर्णय गर्छ फेरि परिवर्तन गर्छ किन यस्तो भएको केशवजी मलाई के किन भएन हिजो त तपाईँहरूले छ नि अख्तियार प्रमुखमा छ नि हजुर लोकमान सिंह कार्किला बनाउने भनेर तपाईँको पार्टीको अध्यक्ष पाँग झलनाथ खनाले हस्ताक्षर गर्नुभएकै हो उच्च स्तरीय राजनीति समितिमा हुनुहुन्छ यो परिवर्तन परिवर्तन यस्तो के के पहिले भएको थियो हामीलाई जानकारी पनि थिएन तर अब विवादस्पद व्यक्तिलाई सबै त्यही बुझ्नु पर्ला र जुन व्यक्ति विवादास्पद छन् र चाहिँ विभिन्न कारणले गर्दा विवादमा मुछिएका छन् त्यस्ता व्यक्तिलाई अख्तियार जस्तो संवैधानिक अङ्गको कुनै पनि क्षेत्रमा वा अख्तियार जस्तो झन् धेरै न्यायिक निर्णय पनि कतिपय गर्नुपर्ने ठाउँमा त्यसो नगरौँ र त्यसको विकल्प व्यवस्था चाहिँ गर्नको लागि चाहिँ सम्बन्धित क्षेत्रलाई अनुरोध गर्नुपर्दछ र विवादास्पद व्यक्तिलाई नै जबरजस्ती तपाईँहरूको छ नि पार्टी नेतृत्वप्रति विश्वास रहन्छ होइन झलनाथ खनाल बामदेव गौतमप्रति होइन विश्वास अविश्वास भन्दा पनि होइन उहाँहरूले त्यतिखेर यो विवादास्पद व्यक्ति हो होइन भन्ने कुराको गहिराईमा पुग्न सक्नु भएन कसलाई होइन त्यो उहाँहरूलाई यो डिटेलमा त उहाँहरूलाई नै सोद्धा र कल्याण हुन्छ तर चाहिँ निर्णयकर्ताले कुनै निर्णय गर्दाखेरि त्यसको बारेमा इतिहास वर्तमान र चाहिँ अब विवादास्पद हो होइन भन्ने बारेमा अध्ययन गर्नुपर्छ र आउँदा दिनमा यस्ता खालका अब बिना अध्ययन बिना जाँच पडताल बिना चाहिँ गहिराई पुगेर महत्त्वपूर्ण निर्णय नगर्नको लागि सम्बन्धित सबैलाई हामीले अनुरोध पनि गरेका छौँ तर पनि तपाईँहरूले यो निर्णय कसरी उल्टिन्छ होइन अब त्यो हामीले भन्दैमा केही के होला नहोला त्यो आवन ठाउँ होला तर हामी मात्रै छैन अरू पार्टी पनि छ अरू मलाई लाग्छ कुनै पनि पार्टीले विवादास्पद व्यक्तिलाई नै त्यहाँ राख्नुपर्छ भनेर चाहिँ जिद्दी गर्नुहुन्न त्यसो गर्नु उचित पनि हुँदैन त्यसो गर्ने भनेको चाहिँ सम्बन्धित संस्थाको प्रतिष्ठा पनि राम्रो हुँदैन ै छैन मैले अघि भनिसकेँ त्यही हो कुरा किनखेरि कुनै पनि निर्णय गर्दाखेरि सिङ्गो पाङ्गो अध्ययन नगरीकन निर्णय गर्दाखेरि हतारमा निर्णय गर्ने र फुर्सद पस्ताउने प्रवृत्तिबाट चाहिँ मुक्त हुन सक्नु भएन उहाँहरू तपाईँको निर्णय छ निवैधानिक रूपमा त कयौँ कुरा, कुरा के छ भने हरेक विषय भनेको कानुनी बिन्दुबाट मात्रै पनि हेरिँदैन परिस्थितिले कुनै गरेका निर्णयहरूलाई करेक्सन गर्नुपर्ने परिस्थिति सिर्जना भयो भने संस्थागत रूपमा एउटा निर्णय भएको छ भने अब त्यस त्यसलाई चाहिँ हिजो के भएको थियो भन्ने आधारमा मात्रै अड्केर बस्नु हुँदैन तर पनि अहिलेसम्म त्यस्तो कुरो भएको छैन कतिपय कुरो चित्त बुद्ध नबुझ्दो आफ्नो ठाउँमा त हिजो चाहिँ राजनीतिक बाहेकमा जानु हुँदैन भन्ने कुराको अडानहरू थिए चाहिँ पार्टी नेतृत्वले गरिरहेको कुरा भनेको त्यो चाहिँ आम रूपमा विवादस्पद हुने भन्दा पनि व्यक्तिगत रूपमा त्रुटि गरेको विषय अब सम्बन्ध त्यहाँ गाँसिएको छैन त्यसले गर्दाखेरि चाहिँ यो र त्यो चे, विषय भविष्यमा छ नि त प्रश्न उठ्न सक्छ नि त होइन प्रश्न भविष्य भनेको चाहिँ कुनै पनि मान्छेको इतिहास भनेको अन्तिम सातसम्मको चाहिँ इतिहासलाई हेरिन्छ आजसम्मको कुरा आज गरिन्छ भोलि चाहिँ आज अत्यन्त असल भनिएका मान्छेहरू पात्रहरू चाहिँ भोलि खराब हुन सक्छन् र अत्यन्त चाहिँ अब गल्ती गरेका मान्छेले पनि आफूलाई करेक्सन गरेर राम्रो बाटोमा ल्याउन सक्छन् किन हाम्रो इतिहास छ अङ्गुली बुद्धिस्ट बनाउने सोसाइटी हाम्रो सोसाइटी हो त्यसले तर पनि एमाले धेरै पटक गरेको निर्णय परिवर्तन गरेको छ केशव बलालजी छैन निर्णय गर्दाखेरि तर पनि पार्टी नेतृत्वले गरेको निर्णयलाई परिवर्तन गर्नुपर्छ भनेर पोलिट ब्युरोले भन्न मिल्छ भनेको तिनमा सोचेर मात्रै निर्णय गर्नु पर्दछस्तरी राजनीति समितिमा त छ नि काङ्ग्रेसी मोर्चा सबै छ नि त हजुर यो निर्णय गर्नुभन्दा पहिला काङ्ग्रेस एमाले मधेसी मोर्चासँग सबैसँग कुरा गर्नु भएको छ होइन माओवादीसँग पनि कुरा गर्नु भएको छ र प्रश्न के छ भने नि सबैसँग चाहिँ सहमति बनाएर साझा धारणा बनाएर कुनै एउटा पार्टीको चाहिँ सम्बन्धित संस्थामा निर्णय गरिने गरिँदैन तर चाहिँ अब जनमानसमा जस्तो चाहिँ जनमानसमा जुन चाहिँ विवादको विषय जसरी उठिरहेको छ यस्तो स्थितिमा त्यो कुरोलाई कन्टिन्यू गर्नु हुँदैन चर्चा परिचर्चा भएको कुरा हो नि होइन र होइन यो त निर्णय भएपछि बैठक जारी छ जारी जहिले बैठक हुन्छ तैले कुरा राख्ने हो बाटोमा भन्दै हिँड्ने कुरो आएन संस्थागत रूपमा थाहै पाए पनि त कमिटिको बैठक त बस्नु पऱ्यो बैठकमा चाहिँ छलफल हुने भयो अरू अहिले बैठक भयो अहिले छलफल भयो प्रश्न भएन हामी हाम्रो नेपाली समाजले के चाहन्छ भने विवादस्पद व्यक्तिहरू जसको बारेमा प्रश्न उठेको छ प्रश्न सही होला गलत त्यो आफ्नो ठाउँमा छ तर प्रश्न उठेको मान्छेलाई जहाँ चाहिँ विवादरहित भएर काम गर्नु पर्ने जिम्मेवारी दिनु भनेको चाहिँ उपयुक्त हुँदैन भन्ने ठहर गरे यदि निर्णय भयो भने के गर्ने गरिदियो के जसले बारेमा जनताले नेतृत्वको सरकारले होइन संविधान परिषदमा पनि अध्यक्ष तितिले तपाईँको अनुमोदन गरिसकेको छ होइन मैले फेरि जोड्याउँछु त्यहीले फेरि पनि त्यही निर्णय गर्नुहुन्छ भने उहाँहरूको बारेमा पनि प्रश्न उठ्न सक्छको उहाँको नाउँ लिइरहेको छैन मतलब जसले चाहिँ यति विवाद भइसकेपछि पनि त्यही निर्णयमा अडिनुपर्छ भन्ने चाहिँ स्ट्यान्ड जसले लिनुहुन्छ उहाँहरूको बारेमा जनताले प्रश्न उठाउने अधिकार राख्छन् तर पनि अहिलेको स्थितिमा छ नि तपाईँहरू जुन किसिमको मुद्दा उठान गर्नुभयो नि त संविधान सभाको निर्वाचनको बेलामा चुनावलाई भान्नको लागि यो नीति अङ्गीकार गर्नुभएको होइन यस्तो यस्तो आरोप भनेको चाहिँ अत्यन्त मिथ्या आरोप हो र भान्नको लागि होइन चुनावलाई ठीक ढङ्गले अगाडि बढाउनुको लागि होइन शिक्षित अगाडि बढ्नको निम्ति स्वच्छ ढङ्गले अगाडि बढ्नको निम्ति नै यी कुरा उठेका हुन् सुन चुनावको बारेमा त अब चाहिँ कसरी वातावरण बनाउने भन्दा गरेका निर्णयतर्फ तपाईँले प्रश्नै गर्नु भएन जस्तो चाहिँ अहिले चुनावलाई अप्ठ्यारो भइराखेका चाहिँ विभिन्न राजनीतिक दललाई चाहिँ अब सम्बन्धित ठाउँमा राखेर अगाडि बढाउनुपर्छ भन्ने ढङ्गले पनि त निर्णय गरेका सँगै यिँदै धन्यवाद केशव प्रणालजी हामीलाई समय दिनुभयो यहाँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु धन्यवाद छ सबैलाई के सब सबबाट आदरणीय सोताहरू अब लागु नेपाली कङ्ग्रेस नेपाली कङ्ग्रेस पार्टी अहिलेको स्थितिमा अब कसरी चुनावको माहौल सिर्जना गर्दैछ माहौल बनाउँदैछ काङ्ग्रेस सभापति सुशील कोइराला उच्च स्तरीय राजनीति समितिको समय हुनु भएको छ अब कङ्ग्रेसले चुनावको लागि अथवा असन्तुष्ट पक्षलाई वार्तामा ल्याउनको लागि के गर्दैछ नेपाली कङ्ग्रेसका नेता डक्टर नारायण खड्का डक्टर साह्रो कार्यक्रममा स्वागत गर्नु अब नेपाली कङ्ग्रेसको सभापतिले छ नि मोहन बैदि र उपेन्द्र यादवलाई कसरी चुनावमा ल्याउँदै र मैले पहल पा, पा, थाल्दैछु चाँडै पहल थाल्छु भन्नुभएको हामीले था, भनेका छौँ र खास मैले त्यहाँ जोड पनि गरेँ कि सभापतिज्यू अब खास यो निर्वाचन भनेको मूलत लोकतान्त्रिक पार्टीहरूको लागि चाहिँ जीवन मरणको कुरा हो हामी यसमा हाम्रो हार र जितभन्दा पनि निर्वाचन हुनुपर्छ जनतालाई निर्णायक शक्ति मानेर जानुपर्ने दायित्व हामी हाम्रो काममाथि आएको हुनाले तपाईँले अब चाँडोभन्दा चाँडो जो सडकमा हुनुहुन्छ दलहरू वा उहाँहरूलाई वार्तामा बोलाएर उहाँका पुरा गर्न सक्ने खालका मागहरूलाई सम्बोधन गर्दै अगाडि बढ्नुपर्छ यसमा नेपाली कङ्ग्रेसको नेतृत्व र पहल मोहन वैद्यले भन्नुभएको छ खिलदा रिग्मीको नेतृत्वको सरकार खारेजी हुनुपर्छ भनेर तो गर्न सुशील कोइराला तयार हुनुहुन्छ अब सुशील कोइरालाजीको मात्रै प्रश्न भएन निश्चय निर्वाचनको कुराहरू आयो निर्वाचन अब यो अहिलेको यो रेग्मी सरकारले पनि गर्नु सकेन भनेदेखि यो सरकार अपरे होइन यो त एउटा स्टक ग्याप मेजर भने यस्तै सक्रमण कालभित्रको पनि सङ्क्रमणकालीन सरकार हो एकअर्का भनेपछि तपाईँ रेग्मी सरकारको विकल्प पनि खोज्नु थाल्नुभयो विकल्प त न रेग्मी न भट्टराई न कोइराला न कोही न यादव चुनावी सरकार होइन म्यान्डेट जनादेश भनेको निर्वाचन सम्पन्न गर्ने मङ्सिरभित्रमा मङ्सिरभित्रको अहिले मङ्सिरको डेट पनि अब आज भोलि सायद हामीले घोषणा गर्छौँ भन्दैछ सरकारले त्यसैले निर्वाचन गर्न नसक्ने अवस्थामा त्यही बिन्दुमा गएर सरकार आफै छोड्नुपर्छ नभए सरकारलाई हटाउने प्रावधानहरू चाहिँ यो सर... के, के छ मलाई बताइदिन्छ प्रावधान समावेश गराउने लक्ष्य नेपाली कङ्ग्रेसमा छ त्यसैको आधारमा बनेको सरकार भएकोले त्यसैले जसरी बनायो त्यसरी नै यसलाई पनि बहिर्गमन बा, गराउँछ भनेपछि तपाईँहरू म पनि संविधान सभाको निर्वाचन चाहनुहुन्न भन्ने संकेत गर्छ नारायण खड्का चाहने भएकोले नै हो त्यो चाहने भएकोले त्यो यदि गराउन सकेन यो सरकारले भनेदेखि यसको उपाध्ययता सकिन्छ त्यही बिन्दुमा सकिन्छ त्यस कारण अहिले हामी तपाईँहरू त अहिले मङ्सिरमा चुनाव हुनुपर्छ भनेर जानुपर्ने बेलामा अब सरकारको विकल्प खोज्नुपर्छ भनेर भन्न थाल्नुभयो उर्जा प्रश्न गर्न थाल्नुभयो मेरो भनाइ सरकारले निर्वाचन गराउन सकेन भनेदेखि त अब यसलाई सधैँभरि स्वीकार भएन भन्ने कुरा त हुँदै हुँदैन त्यस यो सरकारका मन्त्रीजी या प्रधानमन्त्रीजीले यो चाहिँ हाम्रो आयु लाम लामो छ लाम सरकार अब हामी हट्दैनौँ भन्ने हिसाबको उहाँले कल्पना पनि गर्नुभएको छैन कल्पना गर्नु पनि हुन्न त्यसैले निर्वाचन मात्रै एक मात्र लक्ष्यका साथ यो सरकार गठन भएको गठन गराइएको हुनाले गठन भएको भने गठन गराइएको हुनाले त्यो लक्ष्य पुरा नहुन साथ यो सरकारको विकल्प खोज्न सकिन्छ र त्यस अब सबै दलहरू नेपाली तर पनि काङ्ग्रेस सभापति सुशील कोइराको तपाईँले कुरा गरिरहनु भएको छ चुनावको वातावरण बनाउने जिम्मा अब नेपाली कङ्ग्रेसले लिनु पर्छ भनेर तपाईँले भन्नु भएको छ कङ्ग्रेसले आफ्नै भित्र छ नि जुन शक्ति छ नि आफै भित्र त्यसलाई सुधार्न सकेको छैन देशको नेतृत्व कसरी गर्ने नारायण खड्काजी जस्तो ऋषि कुमार धमालाजी भन्नुहोस् त कुन शक्ति आफैभित्रमा हामीले अहिले कहाँ हामी आन्तरिक समस्या देख्नुभयो नेपालीभित्रको अस्तित्व पनि स्वीकान सकेको छैन अस्तित्व स्वीकार भने त राजनीतिमा सधैँभरि के नै खालको प्रतिस्पर्धा त भइरहन्छ अब भोलि सुलका राजी हटा हटेपछि म उप सभापति भन्ने खालका पनि साथीहरू हुनसक्छ त्यो खालको स्वस्थ राजनीति गर्नु भनेको हुने यो गर्नु नहुने भन्ने कुरा महासमितिको बैठकमा पार्टी उपसभापति रामचन्द्र पौडेलले अगाडि सार्नु भएको राजनीति प्रस्ताव थियो नि हजुर पारित गराउन तपाईँहरूले सक्नु भएन यो हो बढु तपाईँले कतिको कुरा गर्नुहुन्छ त्यो त प्रस्ताव भनेको त एउटा जत्रो बाह्र तेह्र सय साथीहरूको माझमा राखिने एउटा हो नि लोकतान्त्रिक पारिमा त्यो उपसभापति या माओवादीले ल्याएको हुस हुनुपर्छ भन्ने कुरा यही नै अलोकतान्त्रिक विचार हो बाह्र तेह्र सय साथीहरू हुनुहुन्छ नयाँ विचार होलान् नयाँ अनुभव होला नयाँ नयाँ खालका उहाँको धारणाहरू होला ती आएका धारणाहरूलाई पनि समावेश गरेर परिमार्जनसहित चाहिँ त्यो प्रस्तावलाई चाहिँ जारी गर्नुपर्ने जारी गर्ने प्र प्रचलन सबै पार्टीहरूमा छ तपाईँले <laughs> देखिहाल्नुभयो अस्ति पुष्पकमल दाहालको या झलनाथजीको सबै प्रस्तावहरू त हु बहु पारित हुने खालको त्यो त कम्युनिस्ट पार्टीमा हुन्छ यद्यपि माओवादीमा पनि अब माओवादीमा त हुन सकेन त्यो दाहाललाई सबै सर्व मानेको पार्टीले त दालका धारणालाई अनेक खालको फरक विचार ल्यायो भनेदेखि हाम्रो त लोकतान्त्रिक पार्टी हो लोकतान्त्रिक पार्टीमा त यो धारणा राख्न पाइन्छ पाइन्छले नेपाली भन्दा पनि ल्याए भन्नुदेखि निर्वाचन वास्तवमा अपरिहार छ निर्वाचनको लागि हामी एक हुनुपर्छ निर्वाचनको नेतृत्व त्यो वातावरणको नेतृत्व हामीले लिनुपर्छ र हामीहरूले अहिले नेपाली कङ्ग्रेसको यो राष्ट्र बचाउनुको लागि राष्ट्रिय एकता र यो हाम्रो स्वाभिमानलाई बचाउनुको लागि नेपाली कङ्ग्रेसले बहुमत्याउनुपर्छ सबभन्दा ठुलो सन्देश एकदमै प्रभावकारी से जुन तल गाउँदेखि माथिसम्म प्रभावित भएको छ सबभन्दा मूल चुरोल भनेको त्यही हो नेपाली कङ्ग्रेसका नेता डक्टर नेपाली कङ्ग्रेसको सभापति सुशील कोइराला उच्चस्तरीय राजनीति समितिको संयोजक हुनुभएको छ र अब उहाँले असन्तुष्ट पक्षलाई कसरी वार्तामा ल्याएर चुनावको माओ सिर्जना गर्नुहुन्छ कहिले र कसरी मोन वैदिएर उपेन्द्र यादवहरूसँग वार्ता गर्नुहुनेछ त्यो हेर्न भने बाँकी छ आजको कार्यक्रमबाट प्राविधिक मिन्द नन्दु गेलाङलाई धेरै धेरै धन्यवाद दिँदै म ऋषि धमालाई पनि बिदा हुन चाहन्छु हस् नमस्तो